ज करने सोचाई में समझना सकूने संपर्क हिरो को आधिकारिक्रेता चौक पर्सा बजार फोन शून्य छपन पांच तिरासी एक सौ उन्सई मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनास र माइलेजको लागि हिरो अब मात्र मार्सल इन्को रियममा <स्थिति> रेजू, रेजू हो सो पुड़ा, सो पुड़ा नाम उपस्थित भइसकेका छौँ Okay, रेडियो, रेडियो एक सय चार पाँच मेगा प्रत्येक साताको आइतबार दिउँसो चार बजेको गर्छौँ र प्रोग्रामका आउन जाउनलाई स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्प्रेमले मार्सल इम्पोरेम जहाँ तपाईँले हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेजर स्कुटी किस्तामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेजर स्कुटी चाहिएको बने साथ ही आधुनिक प्रविधि बाइक को सर्विसिङ साथै बाइकहरूका विभिन्न पाठ पूजा सँगसँगै बाइक एकछि गर्ने सोच यदि तपाईँले मनाउनु भएको भने तपाईँले सम्झिनुपर्ने नाम हो मार्सल इम्पोरियम जुन रहेको छ मगनचुकुक बजार फोन नम्बर टिप्न सक्नुहुन्छ शून्य एक सय उनान्न सय र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उना सय मार्सल इम्पोरियमले स्पोन्सर गरेको प्रोग्राम बलिउडका अन्ड्राउन भेट भएर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत प्रस्तुत गरेर राखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउनु लागेका अनि रिलिजबाट वर्ग मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत प्रस्तुत गर्दै राखेका छ भनेको नाम हो आरबी ट्युब रिलिज भइसकेको फिल्म हो र नेउन्टी मारेको स लेटेस्ट मुभीले चाहिँ न्युटी मारेको सबलाई लाग्नु पर्ने हुन्छ नम्बर टेन र नम्बर नाइन पोजिसन तर्फ नम्बर टेन पोजिसनमा नेउँटी इन दोवारा 9 को म्बईिसनमा डिडे कन्टिन्यू ज महल सि हे लड् ताज महल सिमे नदेन्ना सलमा बल्ली प्यार का दुश्मन हाय आयार दुश्मन हाय आय हाय हाय अय बल्ली प्यार दुश्मन आए आए मेरे यारुश्मन हाये राय आए आए लड़का और लड़की राजी फिर भी ना माने काजी ये जिद ना छोड़े ये दिल को तोड़े क्यूँ होने ना दे बनने ना दे सलमा को दुल्हन बल्ली प्यार दुमन हाय हाय मेरेार दुश्मन हाय हाय हाय हाय तै प्यार का दुश्मन हाय हाय मे यार दुश्मन हाय हाय हाय हाय हम मिडल में कैसे देखो मुर्गी फड़फड़ आती है तेरा तो हो गया हमसे क्यों चलता है नंबर नाइन लकियों झूले लालन लाल मेरी पत लकियों बाला झूले लालन सिन्दुरी दा सेवन दा दास की शाबाद कलंदमाद मस्त कलंद स्त प्रधान सती प्र ja ओके धुम धुम वोलको गीत यहाँले सुनिरहनु भएको छ नम्बर नाइन पोइसन क्याप्चर गरेको छ डि रहेको छ एक स्टेप माथि चढेको छ गत हप्ताभन्दा र नम्बर टेन पोइसनको गीत पनि यहाँले सुनिसक्नु भएको छ नम्बर एट पोइसनको गीत सुन्नेपालेभेन क्वेसनको गीत सुन्ने पालो नम्बर एट पोइसन क्याप्चर गरेको छ तिन स्टेप तल चढेको छ ए जवानी त्यसैर गरेको छिखाइटल ट्रयाक एटमा एवानी दिन र नम्बर सेभेनमा पान मुदी नागका ना नागिना देखा चिकनी चमेली दे चिकना देखि चिक नाँद ने चिडर हो त सारे तारे बोले गिली, गिली अखा <laughs> बात, ज्यादा बादे बुरी भात खाली म कटोरा ललु भात बुढी भात मेरो भिजोगी साला कि तेरे मुह मारा म Maine na hawa mein havana dekha dhimka wala na dekha teen ka singa lakha ke sher ka gurana dekha puri duniya ka gol gol chakkar leke maine duniya ko mara thakka Namaste ben Hartul ka बाघ भाग बश् ओ दर मोड दे आग देखिया कश् कश् Okay, दिउसो चार बजीको समचार पछि करिब करिब पाँच बजेसम्म र प्रोग्राम भेट रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सँगै प्रस्तुत गरिराखेका छौँ र प्रोग्राम बलिउड कामलाई स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विता मार्सल इम्प्रेमले मार्सल इम्प्रेम जहाँ तपाईँले हिरो सम्झिनु पर्ने नाम हो मार्सल इप्रोयम जुन रहेको छ मगेनचुक पर्छ फोन नम्बर टिप्न सक्नुहुन्छ शून्य छपन्न पाँच तिहार सय एक सय उना सय र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उना संगीत प्रस्तुत गरिराखेको छु नम्बर 10 पोसन देखि नम्बर 7 पोसन को गीत मैले राखिसकेको छु अबलाई नम्बर 6 र नम्बर 5 पोसन को गीत नेपाली हो बल नम्बर 6 पोसन क्याप्चर गरेको छ एक स्टेप माथि चढदै रिलीजको लागि एकदम तयार भएर बसेको मुभी हो पुलिस गिरी जुम बराबर जुम बोल गीत रोहाएको छ भने नम्बर 5 पोसन क्याप्चर गरेको छ फुक्रे एक स्टेप माथि चढएको छ फ्रेम फुक्रे र अबलाई भने नम्बर 6 पोसन मा पुलिस गिरी र नम्बर 5 पोसन मा फुक्रे कन्टीन्यु सिस झुम झुम बराबर बराबर झुम बराबर चल झुम बराबर झुम इस्कृष्णलाइक कृष्ण किला चल झुम बराबर झुम झुम है इश्क कृष्ण किला झुम बराबर झुम झुम है कृष्ण किला अब रातबीत बेफिक्री रह है दुनिया दीवानों के पसीने करती है अपरात अपरी बेफिक्री रहती है दुनिया दीवानों के पसीने करती है तूने दुखते रह रहती है दुनिया दीवानों के फजीते करती है माथा, फाइभ घन्टा एक केजाल घन्टा चाहिँ बारम्बार रात को जाएंगे पेन्डिया गेट और एक से चार थोपलो पांच मेगा हार्ड पूर्वी चितौन के एकमात्र हीरो को आधिकारिक विक्रेता मार्शल इंपोरियम मार्शल इंपोरियम लाखों को सपना बाइक बाइक ज करने सोचाई में समझना सकन संपर्क हिरो को आधिकारिक्रेता मार्शल मार्शल फोन अब मा। ए हजुर आज मैले गहना किनेर ल्याएँ नि अहिले तपाईँ सुन्दै हुनु भएको छ र प्रोग्राम समाचारपछि करिब करिब पाँच बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार पाँच मेगा र यो प्रोग्राम तपाईँ इन्टरनेसनल लाइनको डब्लु डब्लु रेडियो अर्पण कमबाट हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ र प्रोग्रामका अनुजाउनलाई स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्प्रोडियमले मार्सल इम्प्रोडियम जहाँ तपाईँले हिरो कम्पनीका सबै मोडलका बाइक तथा फेजर स्कुटी नगद तथा किस्तामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका बाइक तथा पेजर स्कुटी चाहिएको छ भने साथै आधुनिक प्रविधिबाट बाइकहरू सर्भिसिङ गर्ने एक सय उना र मोबाइल नम्बर रहेको अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासल इम्प्रियमले स्पोन्सर गरेको प्रोग्राम हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत प्रस्तुत गरिराखेका छौँ नम्बर टेन पर्सेन्टदेखिको गीत यहाँले सुनिसक्नु भएको छ नम्बर फोर को भने काउन्टाउनको नम्बर फोरमा एमला पगला आ, हप्ता रोमियो पेपे मा, मा दिवा चाक लि यही गुडी चाँक लिस यही मरौसिसी कम यस्किल किस्क मर मिसिपी कम यस्किल भने किसिस You're my darling number 3 बेराजी ओके फे फे रमिक्स भर्सन याले सुनि रन भएको छ नम्बर 3 पर्सन क्याप्सर गएको छ सर्टकट रोमी र नम्बर 4 र नम्बर 3 पर्सन को गेट याले सिन्स गर्न भएको छ होल अबला नम्बर 2 पर्सन को गेट सु नेपाल नम्बर 2 पर्सन क्याप्सन गरेको छ एक स्टेप तल सर्ट द फिल्म को नाम हो गन चकर र गन चकर रिजवे राके को फिल्म हो र काउंटडाउन को नम्बर 2 पर्सन मा फिल्म गन चकर बाचा लेडी लेज नम्बर 2 इज यू लड लेजी लड स्मी ऑन लोकल बात दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत हुने एक मात्र प्रोग्राम भएको छ गीत सुनाइसकेका छौँ आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ एकपल्ट बोम्बई दाले उन्टी मारेको थियो नम्बर नाइनमा डिडे फिल्मको गीत सुनिसक्नु भएको छ नम्बर सेभेनमा वाग मि सिक्समा पोलिस किडी नम्बर मा मा एमला बाट गरेको छ फिल्मको नाम हो र यतिखेरि र यसै को गीत सोध्दै भन्ने प्रोग्रामबाट छुटिन पर्ने हुन्छ जानकारी गराउन चाहन्छ प्रोग्राम बलिउडका आउने स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्प्रेमले मार्सल इम्प्रेम जहाँ तपाईँले हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका विभिन्न किसिमका मोडलका बाइक तथा पेजर स्कुटी चाहिएको छ भने तपाईँले सम्झाउन सक्नुहुन्छ र किस्ताबन्दीको पनि व्यवस्था रहेको छ साथै आधुनिक प्रविधिबाट बाइक सर्भिसिङ गर्ने सोच सँगसँगै बाइकका विभिन्न पाठ पूर्जा तपाईँलाई चाहिएको छ भने र बाइक एक्सचेन्ज गर्ने सोच यदि तपाईँले बनाउनु भएको सम्झिन पर्ने नाम हो मार्सल इम्पोरेयम जुन छिरा सय एक सय उनाको गीत छोड्दै प्रोग्रामबाट छुट्नु पर्ने हुन्छ प्रोग्राम सुन्दर साथ दिने झो आज मौसम लुट गे गुलखे आज भवरे आुट गे बदल रे है आज जा झोंके आज मौसमों से रूठ गए गुलों की छोखी जो घबरे आके लूट गए पार पार्ट एक से चार थोपलो पांच मेगा हार्ड पूर्वी एकमात्र